माओवादीको आन्तरिक विवाद चर्कियो दाहाल र भट्टराई पक्षको छुट्टै अनौपचारिक बैठक भट्टराई पक्षसँग पुनः सहमति गर्न अध्यक्ष दाहाललाई दबाव दुई तिहाई बहुमतबाट भए पनि माघ आठमै संविधान जारी गर्ने कंग्रेस युवा नेता थापाको जिकिर भारतीय प्रधानमन्त्री मोदीको भ्रमणले दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको संचार मन्त्री रिजायलको दावी पूर्वी कपेल वस्तुमा आज भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु रतनगर नगरपालिकाले सड़क क्षेत्रधिकारभित्र रहेका तीनवटा घर भत्कायो गाजा क्षेत्रका सम्बन्धमा बेलायतले उठाउँदै आएको नीतिप्रति असहमति जनाउँदै बेलायतका एक मन्त्रीद्वारा राजीनामा पश्चिम अफ्रिकामा इबोला भाइरसको रोकथामका लागि विश्व बैंकले बीस करोड़ डलर सहयोग गर्ने पियाडमा नेपालका रिेन्द्र राज भण्डारी ऐतिहासिक सफलता बाह्र वर्ष मुनिको राष्ट्रिय फुटबल टोली एसियन युथ फेस्टिभलमा सहभागी हुन दक्षिण कोरिया प्रस्थान नमस्कार साँझ पाँच बजेको मा मा मा नेकपा माओवादीको आन्तरिक विवाद चुलिएपछि दुवै पक्षका नेताहरूको अनौपचारिक बैठक काठमाडौँमा बसिरहेको छ दाहाल पक्षको बैठक लाजिम्पा र भट्टराई पक्षको बैठक सानेपामा भएको बताइएको छ यद्यपि दुवै पक्षले आजको बैठकका बारेमा औपचारिक जानकारी भनिदिएका छैन विराटनगरमा भएको राष्ट्रिय सम्मेलनपछि पार्टी अध्यक्ष पुष्पकमल पा दाहाल र वरिष्ठ नेता डाक्टर बापुराम भट्टराई बीचमा राजनीतिक कार्यदिशामा विवाद शुरू भएपछि यसले उग्र रूप लिएको हो लामो समयदेखिको विवाद मिलाउन पटक पटक भएका बैठकमा सहमति नजुटेपछि केन्द्रमा देखिएको विवाद जिल्ला तहमा पुगेको हो दुवै पक्षले जिल्ला कमिटी नै फरक फरक बनाएपछि हिजो बसेको स्थायी कमिटिको बैठकले पार्टी सचिव टोप बहादुर राई माझी नेताहरू देवेन्द्र पौडेल गंगा श्रेष्ठ र राम रिजन यादवलाई कार्यवाही गरेपछि विवाद थप चुलिएको हो केहीले दाहाल र दा भट्टराई अब अलग हुने बताए पनि यसको आधिकारिक पुष्टि भने भइसकेको छैन आज भइरहेको दुवै पक्षको छलफलमा दाहाल पक्षले भटराई पक्षसँग पुनः सहमति गर्न आवश्यक भएकोमा अध्यक्ष दाहाललाई दवाब दिइरहेका छन् भने भट्टराई पक्षले अब सहमतिको आधार अगाडि जान नहुनेमा दबाव दिएको बताइएको छ दुवै पक्षलाई मिलाउन मध्यम मार्गीय नेताहरूको पनि पटक पटक छलफल भएको श्रोतले बताएको छ नेपाली कंग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता गगन थापाले दुई तिहाई बहुमतको तागत लगाएर भए पनि माग आठ गते संविधान जारी गर्नुपर्ने बताउनु भएको छ नेपाली कंग्रेस बुटवल नगर समितिले बुटवलमा गरेको कार्यकर्ता भेलामा थापाले सकेसम्म सहमतिका लागि प्रयास गर्ने र नसके संविधानमा व्यवस्था भएम दुई तिहाई बहुमतको तागत लगाएर भए पनि संविधान जारी हुने बताउनुभयो माघ आठ गते संविधान जारी गर्ने कंग्रेसको संकल्प भएको भन्दै थापाले यी माओवादी र मधेसवादी दलहरूलाई सहमतिमा ल्याउन र सकेसम्म संविधान सभामा सब रहेका सबै दलको हस्ताक्षर भएको संविधान जारी गर्न पहल भइरहेको बताउनुभयो संविधान निर्माणमा केन्द्रित भएका कारण सरकार संचालनको गति सन्तोषजनक नभए पनि सरकारले गल्ती काम भने नगरेको थापाको भनाइ छ सूचना तथा संचार मन्त्री डाक्टर मिनेन्द्र रिजालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिन नेपाल भ्रमणपछि दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको दावी गर्नुभएको छ रिपोर्टर्स क्लबले आज आयोजना गरेको साक्षात्कारमा वहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई प्राथमिकतामा राखेर रा आन्तरिक तैयारी गरेर नेपाल भ्रमणमा आएकाले यो भ्रमणबाट सम्बन्ध नयाँ सिराबाट अगाड़ि बढ़नेमा विश्वास व्यक्त गर्नुभएको छ डाक्टर रिजालले मोदीले भ्रमणमा सबै पक्षसँग गहन छलफल गरे सफल गरेर सबै गुनासोहरूलाई समाप्त पारेकाले पनि भ्रमण सफल भएको बताउनु भएको छ वहाँले मोदीको भ्रमणपछि नेपालको अघि अवसर नै अवसरको सृजना भएको भन्दै यसबाट नेपालले फाइदा लिन सक्नुपर्ने बताउनुभयो मन्त्री रिजालले नेपालले अब विकासका सबै सम्भावित विषयको योजना बनाएर छिमेकीहरू भारत र चीन सहित सबैको सहयोगमा आर्थिक विकासको काम अगाडि बढ़ाउनु जोड़ दिनुभयो अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका प्रहरी, प्रहरी नायब महानिरीक्षक डीआईजी गोपाल भण्डारी विरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रमुख छँदा भ्रष्टाचार गरेको दावी गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो अख्तियारले चौबीस लाख तेह्र ते जरिवाना माग गरेको छ यसअघि भण्डारीले घुस पुष्टि भएको भन्दै अख्तियारले साउन पन्ध्र गते उहाँलाई निलम्बन गर्न गृह मन्त्रमा लिम्बुवान राज्यको माग गर्दै आन्दोलनरत पाँचवटा संगठनबीच एकता भएको छ धनकुटाको भेण्डेटारमा दुई दिनदेखि भएको भेलाले मंच सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष कुमार लिङदेनको अध्यक्षतामा पार्टी एकीकरण गर्न सहमत भएका हुन। कमल हराङ नेतृत्वको संघीय गणतान्त्रिक राष्ट्रिय पार्टी सन्जुहाङ पालुङ नेतृत्वको संघीय लिम्बुवान राज्य परिषद वीर नेङबाङ नेतृत्वको लिम्बुवान मुक्ति मोर्चा राङ भक्त कुरूङवाङ नेतृत्वको लिम्बुन मुक्ति मोर्चा नेपाल र कुमार लिङदेन नेतृत्वको मंच सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद बीच एकीकरण भएको हो भेलाले पार्टीको झन्दा निलो सेतो र रातो धर्काको बीच भागमा सत्र भएको सूर्यको चित्र अंकित हुने पनि तय गरेको छ एकीकरण भएको पार्टीको नाम संघीय लिम्बुवान पार्टी नेपाल राखिएको छ दोस्रो संविधानसभाको चुनावमा सहभागी र बाहिर रहेका दलहरूबीच पार्टीलाई एकीकरण गर्न लिबुवान पक्षधर मानिएका स्वदेशी तथा विदेशी प्रागिक व्यक्तिहरू बुद्धिजीवी र किराँत याकथुङ चामलुङका बुद्धिजीवीले पहल गरेका थिए पार्टीहरूबीच एकताका लागि सहजकर्ताको भूमिका खेलेका कमल तिगे तिगेलाले लामो प्रयासपछि पार्टी एकीकरण एक सम्भव भएको जानकारी दिनुभएको छ अख्तियार दुरूपयोग अनुसन्धान आयोगले काठमाण्डको वीर अस्पतालमा छापा मारेको छ दुई हप्तादेखि आवासीय चिकित्सक आन्दोलनमा रहेका बेला अख्तियारले अस्पतालमा छापा मारेको आवासीय चिकित्सकले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा पदाधिकारी नियुक्ति वीर अस्पतालमा सीटी स्क्यान एक्सरे एमआरआई लगायत अत्यावश्यक उपकरणको माग गर्दै आन्दोलन गर्दै आएका छन् यसअघि प्रशासन र आन्दोलनरत चिकित्सकको कुरा सुनेको अख्तियारले आज छापा मारेको हो यसैबीच अख्तियार दुर्पयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा विराटनगर भंसारका अधिकृत सहित दुईजना कर्मचारीलाई निलम्बन गर्न सिफारिश गरेको छ विराटनगर भंसारका अधिकृत शान्तिराम नेरोला र नायब सुब्बा रूपक कुमार पोखरेलले माल सामानको गलत घोषणा गर्ने परिमाण र मूल्य फरक पारे जाँच पास गरेको पाइएपछि ने उनीहरूलाई निलम्बन गर्न सिफारिश गरिएको अख्तियारले जनाएको छ सिन्धुपाल्चोकको मांखामा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या 32 पुगेको छ पहिरोले पुरेको स्थानमा आज पनि बिहानदेखि उद्धार तथा खोजीको काम जारी छ यसअघि हिजो मात्रै थप एक्काइसको सप फेला परेको थियो पहिरोमा परी अझै एक सय भन्दा बढ़ी बेपत्ता भएको र उनीहरूको खोजी जारी रहेको उद्धारमा खटिएका प्रहरीले जनाएका छन् पहिरोले पहिरो पुरेको स्थानमा दुईवटा स्काबेटर प्रयोग गरी खोजी गरिएपछि फेला परेको भेटिएका बीच मध्ये बाह्रजनाको शनाखत भएको छ स्थानीय प्रशासनले एक सय छप्पन्न बेपत्ता भएको भनेकोमा ती शब फेला परेपछि बेपत्ताको संख्या अझै एक सय छब्बीस रहेको जनाएको छ प्रशासनका अनुसार विस्थापितको संख्या चार रहेको छ भने एक सय पन्द घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ का मकार की को सी बाड़ी चार लाख बड़ी सहयोग प्रमुख आयुक्त कार्क दिन आयुक्त केशव बराल तीन दिन को सचिव दिन को तलब सहयोग आयोग क्षेत्रीय संपर्क कार्य समेत कर्मचारी एवं विज्ञा एक दिन बराबर को तलब बान कुल चार लाख बारह हजार नौ सौ आठ दैविक प्रकोप तथा उद्धार एवं राहत कोष मार्फत राहत रकम सहयोग प्रदान गर्ने निर्णय गरिएको अख्तियारले जनाएको छ शङ्करसभा जिल्लाको स्याबुन्थीन फस्याङ गाउँमा सोमबार पहिरमा पुएका मध्ये थप दुईजनाको शव फेला परेको छ आज बिहान पैंतिस वर्षका पूर्णबहादुर कोइराला र वहाँका बाबु बहत्तर वर्षका इन्द्र बहादुरको शव भेटिएको हो उनीहरूको शव पहिरोमा पुरिएको अवस्थामा स्थानीयवासी नेपाली सेना सशस्त्र प्रहरी र नेपाल प्रहरीले निकालेको जिल्ला प्रहरी, निकाले प्रहरी प्रमुख डीएसपी कमल थापाले बताउनुभयो यसै पहिरोमा ज्यान गुमाउनेको संख्या सात पुगेको छ तीनजना अझै बेपत्ता छन् पहिरोमा परी 68 वर्षका कीर्तिमान कोइरला उहाँकी पत्नी पचपन्न वर्षकी देवी माया र चौध वर्षकी छोरी तुलसा पूण बहादुरका छोरा आठ वर्षका पर्जोल र त्रिसठी वर्षका मेहरमान कोइरलाको शब सोमबार निकालिएको थियो मेहरमान पत्नी अन्ठाउन्न वर्षकी कुमारी पूर्ण बहादुरका पत्नी तीस वर्षकी सम्झना र छोरा दस वर्षका रोशन अझै बेपता छन् सोमबार बिहान एक बजे घरमाथिबाट पहिरो खस्दा तीन परिवारका दशजना पुन सय मिटर माथिबाट झरेको पहिरो करिब एक किलोमिटर बगेको थियो रत्नगर नगरपालिकाले सड़क क्षेत्रधिकारभित्र रहेका तीनवटा घर आज भत्काएको हटाउने अभियानका क्रममा नगरपालिकाले रत्नगर एक बकुलहर तीनवटा घर डोजर लगाएर भत्काएको हो बकुलहरमा रहेको कोपिला पौड़ेल रामचरण कुँवर र श्यामश्रेष्ठको घर भत्काइएको नगरपालिकाका योजना शाखा प्रमुख इन्जिनियर प्रकाश चन्द्र जानकारी दिनुभएको छ तोकिएको समयभित्र आफैले नभत्काएपछि बल प्रयोग गर्नु उहाँले बताउनुभयो बकुलहरमै अन्य केही घर पनि सड़क क्षेत्राधिकार भित्र परे पनि त्यसको प्रक्रिया पूरा नभएकाले हाल्दै नभत्काउने नगरपालिकाले जनाएको छ प्रक्रिया पूरा गरिसकेपछि ती घरहरू पनि भत्काउने नगरपालिकाका इन्जिनियर ढुंगानाले जानकारी दिनुभएको छ यसअघि सड़कको क्षेत्रभित्र रहेको टाढीमा स्थित कालीका पेट्रोल पम्प आफैले पम्प हटाएको थियो नगरपालिकाले सड़क डिभिजन कार्यालयसँग मिलेर सड़कको दायाँ बायाँ पच्चीस मिटरभित्र रहेका घर टहरा ठेला निर्माण सामग्रीहरू हटाउने कार्य जारी राखेको छ करिब दुई हप्ता अघिदेखि शुरू गरिएको अभियान भोलिसम्म चल्ने नगरपालिकाले जनाएको छ यो अभियान टाढीचोकबाट शुरू भएको हो सड़क क्षेत्रमा रहेका टाढ़ीचोक स्थित फलफूल तथा फूटपाथ त्यहाँबाट तरका, ताजा तरकारी तथा फलफूल बिक्री केन्द्रमा स्थानान्तरण गरिसकिएको छ सड़क क्षेत्रधिकारको अतिक्रमण हटाउने करिब तीन चार वर्षदेखिको नगरपालिकाको योजना यस वर्ष भने सफल भएको छ राजनीतिक दल स्थानीयवासीको सहयोगका कारण आफ्नो योजना सफल भएको नगरपालिकाले जनाएको छ पूर्वी चितवनको वीरेन्द्रनगर तीन खुरखुरेमा एम्बुलेन्सको ठक्करबाट आज बिहान एक महिलाको ज्यान गएको छ ज्यान जानेमा खैरहने दुई बैरनी बस्ने करिब तीस वर्षकी शरीमिला चिनाइरहेको प्रहरले जनाएको छ पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको नाप दुई छ एक पाँच पाँच नम्बरको एम्बुलेन्सले बिहान साढे पाँच बजेतिर ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरीकारले भण्डाराका प्रहरी, प्रहरी नाब निरीक्षक हरेन्द्र मिश्रले जानकारी दिनुभयो ठक्कर दिई भित्री सड़कबाट भाग्ने क्रममा एम्बुलेन्स र चालकलाई नियन्त्रणमा लिएको मिश्रले बताउनुभयो यसैबीच पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिल वस्तुको नगरपालिका एक गल्ली कतिन भन्ने स्थानमा आज बिहान भएको दुर्घटनामा जनाको मृत्यु भएको छ मृत्यु हुनेमा कैलाली पथरियाका बाबु उज्जवल बुढा उहाँका छोरा निमिष बुढा रहेको प्रहरीले जनाएको छ घाइते सल्यान छाया क्षेत्रका जीव चालक राजेश इलाका प्रहरीकारले चन्द्र उटाले जनाएको छ पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको भे एक सय दस उनानब्बे नम्बरको बलेरो जीप अनियन्त्रित भै रूखमा ठकिँदा दुर्घटना भएको प्रहरले जनाएको छ घाइते सालको चन्द्रोटामा रहेको सञ्जीवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै नेपाल आएका जित बहादुर शारू मगरलाई सरकारले कड़ा सुरक्षा दिएको छ उनी गाउँमा आएपछि उनलाई हेर्नेहरूको भीड़ पनि बढ़ेको छ नेवलपरासीको कावासोती स्थित लोकाहमा दाजु दशरथको घरमा आएका उनलाई आज स्थानीय वासीहरूले भेटेका छन् आइतबार नेपाल आएका जित बहादुरलाई भारतीय प्रधानमन्त्री मोदीले परिवारको जिम्मा लगाएपछि उनी आइतबार नै परिवारका साथ घर फर्किएका थिए उनको सुरक्षाको व्यवस्था पनि नेपाल सरकारले मिलाएको छ नवलप्रासीमा भाइरल ज्वरोको प्रकोप बढ़ेको छ जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा दैनिक संयोगको संख्यामा ज्वरो बिरामी आउने गरेको जिल्ला जनस्वास्थ्य कार्यालय नवलपरासीले जनाएको छ पृथ्वी चन्द्र अस्पताल परासीमा पनि भाइरल ज्वरो बिरामीको संख्या बढ़ेको छ अस्पतालका अनुसार दैनिक पचासदेखि साठी जना बिरामी आउने गरेको अस्पतालका चिकित्सक नरूल हो जानकारी दिनुभयो बरसातमा बढ़दो प्रदूषण गर्मी मौसम परिवर्तन तथा खानपिनले यसको संक्रमण बढ़ेको स्वास्थ्य कर्मीले बताएका छन् दिनौ जसो गाखुकी लाग्ने घाँटी दुख्ने शरीरको जोर्नी तथा जीव दुख्ने आँखा रातो हुने र ज्वरो आउने यो रोगको लक्षण हुने गरेको स्वास्थ्य कर्मी वन्यजन्तु र मानव बीजको द्वन्द अन्त्य गर्न के गर्नु पर्ला ए वन्यजन्तु बस्ती प्रवेशमा रोक लगाउने बी मानिस स्वयं नै चनाको हुने र सी दीर्घकालीन योजना बनाउने तपाईले पठाउनु भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ ए वनजन्तु बस्ती प्रवेशमा रोक लगाउने भन्ने चौतिस बी मानिस स्वयं चनाको हुनुपर्छ भन्ने छब्बीस प्रतिशत र सी दीर्घकालीन योजना बनाउने भन्ने 40 प्रतिशत मत व्यक्त गर्ने तपाई सम्पूर्णलाई धन्यवाद अब भोलिका लागि हाम्रो प्रश्न छ प्राकृतिक विपत्तिमा सरकारले गरेको पूर्व तयारी कस्तो लाग्यो ए कागजमा छ व्यवहारमा छैन बी पूर्व तयारी नै देखिएन र सी अप्ठ्यारो भू र स्रोत साधनको अभावले समस्या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 पालो ट्राफिक खबर यति बेला नारायणगढ एटवडा बिरगं सड़क खण्ड खुल्ला छ त्यसै गरी नानगढ़ मुगलिन मोगलिन ओबिसे काठमाण्डौ मोगलिन दमोली पोखरा नारायणगढ़ प्रासी भुटो सड़क खण्ड पनि खुल्ला छन्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 देशका समाचार गाँजा क्षेत्र सम्बन्धमा बेलायतले उठाउँदै आएको नीतिप्रति असहमति जनाउँदै बेलायतका एकजना मन्त्रीले राजीनामा दिएकी छन् सरकारको नीति ठिक नरहेको भन्दै बेलायतको विदेश तथा राष्ट्र मण्डल मामिला सम्बन्धी मन्त्री बारूनेस बासीले राजीनामा दिएको बीबीसीले जनाएको छ पश्चातापसहित राजीनामा दिएकोवासीले बताउनु भएको छ मैले गहिरो पश्चातापका साथ प्रधानमन्त्रीलाई पत्र लेखेर राजीनामा दिए उहाँले भन्नुभयो म गाँजा नीतिलाई अब समर्थन गर्न सक्दिन इजरायलले गाँजा क्षेत्रमा गरेको आक्रमणमा बेलायती समर्थन रहेको छ पश्चिम अफ्रिकामा करिबन नौ सय व्यक्तिको ज्यान लिइसकेको छ ई बोला भाइरसको रोकथामका लागि विश्व बैंकले आकस्मिक कोषको घोषणा गरेको छ ज्यान भाइरस रोक्न र त्यसबाट प्रभावित भएकाहरूलाई उपचारमा सघाउन विश्व बैंकले बीस करोड़ डलरको आकस्मिक कोष घोषणा गरेको हो संकटका बारेमा वाशिङटनमा अफ्रिकन मुलुकका नेताहरूसँग बैठक गरेपछि सहयोगको यो घोषणा गरिएको हो ई महामारीले अझै धेरै मानिसको ज्यान दिन सक्नेमा बैठकमा चिन्ता व्यक्त गरिएको छ खेल समाचार नर्वेको थ्रोमसोमा भइरहेको एकचालिसौं चेस ओलम्पियाडमा नेपालका रिजेन्द्र राज भण्डारीले ऐतिहासिक सफलता प्राप्त गरेका छन् एक्काइस एकसठी रेटेड रिजेन्द्रले रे मंगोलियन तेइस नब्बे रेटेड ग्राण्ड मास्टर बन्जारा खतनलाई पराजित गरी टीमको लागि महत्वपूर्ण म्याच पोइन्ट प्राप्त गरी नेपालको बुद्धिचाल खेल इतिहासमा क्लासिक खेलमा ग्राण्ड मास्टरलाई हराएको यो पहिलो खेल हो यो सहीद प्रतियोगितामा उनले व्यक्तिगत दुई अंक जोड़ेका छन् यसअघि फिरे मास्टर विमल श्रेष्ठले चीनको ग्वाजाऊ एसियादमा रपिड खेलमा ग्राण्ड मास्टरलाई हराएका थिए टोली बाह्र वर्ष भनेको राष्ट्रिय फुटबल टोली दोस्रो एसियन युथ फेस्टिभलमा सहभागी हुन दक्षिण कोरिया प्रस्थान गरेको छ अखिल नेपाल फुटबल संघ एन्फाद्वारा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव युवराज लामा र एन्फाका अध्यक्ष गणेश थापाले टोलीलाई विदाय गर्नुभयो राष्ट्रिय टोली अभिषेक वर्माको कप्तानीमा छिरिङ तामाङ जय गुरूङ अनिल महर्जन विनय चौधरी मनिष थापा दर्शन गुरूङ जीवन गुरूङ आकाश राणाभाट रेजिन सुब्बा इलन थापा निरञ्जन महर्जन र असीम भूषाल छन् प्रशिक्षकमा सुनिल श्रेष्ठ छन् एसियन युथ फेस्टिभल साउन्ड तीस गतिदेखि छब्बीस गतिसम्म सञ्चालन हुँदैछ एकीकृत माओवादीको आन्तरिक विवाद चर्कियो दाहाल र दा भट्टराई पक्षको छुट्टा छुट्टै अनौपचारिक बैठकई पक्षसँग पुनः सहमति गर्न बहुमतबाटै भए पनि माघ आठमै संविधान जारी गर्ने कंग्रेस युवा नेता थापाको जिकिर भारतीय प्रधानमन्त्री मोदीको भर्मणले दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको संसार रिजालको दावी पूर्वी चितवन र कपिल वस्तुमा आज भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु रतनगर नगरपालिकाले सड़क क्षेत्राधिकारभित्र रहेका तीनवटा घर भत्कायो गाजा क्षेत्रका सम्बन्धमा बेलायते उठाउँदै आएको नीतिप्रति असहमति जनाउँदै बेलायतका एक मन्त्रीद्वारा राजीनामा पश्चिम अफ्रिकामा इबोला भाइरसको रोकथामका लागि विश्व बैंकले बीस करोड़ डलर सहयोग गर्ने र चेस ओलम्पियाडमा नेपालका रिन्द्र राज भण्डारीलाई ऐतिहासिक सफलता बाह्र वर्ष मुनिको राष्ट्रिय फुटबल टोली एसियन युथ फेस्टिभलमा सहभागी हुन दक्षिण कोरिया प्रस्थान अवस्त साँझ पाँच बजेको सहकर्मी अनितामस्कार र हार्डवेयर रत्न एक बकुलहर पुरानो कर्मसार्य पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोग सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष पलम्बर पेन्टलको व्यवस्थाका साथै एसएल पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ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 चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडलबर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गीन सफाई गर्ने एक मात्र छापा खाना क्वालिटी प्रेस छापा खाना अरबपुर दस चितवन विद्युत प्राधिकरण अगाडि कोड मोबाइल अन्ठानब्बे